यस्तैमा उसको मम्मी तम्घाँस फर्कने दिन मलाई भेट्नुभयो र भन्नुभयो महानलाई नछोड्नु भन्दै हातमा चुरा लगाइदिनु भयो मलाई विश्वास थियो र झन् गयो भरोसा माथि उहाँ टाढा बनि गए तापनि अटुट साथ र नाता रहने गरी जानुभयो समय बित्दै थियो यस्तैमा परिवारले मलाई भेट्न चाह्यो उसको, उसको मामुबाबाले मेरो मम्मी बाबालाई भेट्नुभयो तम्घाँसमा घरका पारिवारिक कुरा गरिएको रहेछ तर अन्त्यमा हाम्रो सम्बन्धको समस्या रूपै पर्खाल थियो यो जातीय प्रथा मो जात को छोरी रचा प्रथा पर्दो दादा पर्दोनी सब पुरा हे नजर हेला गरी हे नजर फेरी दबू ने आेली हो हुँ दादा मेरो परिवार र उसको परिवारले हामीलाई मिलायो साथ दियो तर समाजसँगको डरले हाम्रो परिवारले यो नातालाई तोड्न खोज्यो तर हाम्रो खुसीको लागि अहिलेसम्म यो नातामा कुनै आज आएको छैन यो कुरा दुई परिवारमा मात्र सीमित थियो यस्तैमा समय बित्दै जाँदा महानको बाबाको जागिर काठमाडौँमै ट्रान्सफर भयो उसको मामु दिदी र बाबा काठमाडौँमा बस्न थाल्नुभयो ऊ आफ्नो परिवारको साथमा बस्न थाल्यो जब यो जातको कुरा आउँथ्यो तब म उसँग नजिक रहन चाहन्थेँ किनकि ऊ दुखी हुन्थ्यो त्यसैले दादा र मैले जात बातको आस्था नगरे पनि मामी बाबाले मार्नुहुन्थ्यो मम्मी बाबाले मार्नुहुन्थ्यो आजकल जात बातको कुरा हटे पनि समाजमा पूर्णता हटेको छैन विस्थापित त भएको छैन सयौँ जोडीहरू यो समस्याले गर्दा कति छुट्टिन्छन् कति मर्छन, कति मानसिक तनावमा बाँच्छन् धेरै कुरा सुने धेरै कुरा देखेँ तर धेरैमा पारिवारिक साथ थिएन तर हामीलाई त्यो साथ मिले पनि समाजको डरले कतै छुट्टिनु पर्ने त होइन भन्ने त्रास छ जुट्ने उमेर समय नभए पनि भविष्यमा यो समस्या रहे छुटिनु पर्ने हो कि भन्ने डर छ निकै दुखी भन्छ महान जब यो जात बातको कुरा हुन्छ भन्छ तिमीलाई यो दुनियाँबाट टाढा लैजान्छु जहाँ जातीय प्रथाले कुनै घात गर्दैन हामीलाई हामीलाई फुटाउँदैन एकअर्कोलाई छुट्याउँदैन म पनि उसको कुरामा सहमत भएर उसलाई सान्वना दिँदै भने म तिम्रै हुँ तिम्रै हु, हु, हु, छु तिम्रै हुनेछु यही भने हो दादा सबै जोडीको चाहना हुन्छ कहिले नछुटिने सधैँसँगै रहने समिपमै रहने माया गर्ने तर बाध्यता र व्यवस्थामा टाढा हुन्छन् कतिपय जोडीहरू म केवल महान्को खुसी होइन आफ्नो खुसी होइन मेरो परिवारको खुसीको लागि पनि केही गर्नेछु हामी हाम्रो जन्मदिने बाबुआमालाई त्यागेर समाजलाई त्यागेर एक बन्न चाहन्नौ यही चाहन्छौँ जसरी हाम्रो खुसीको लागि हाम्रो परिवारले साथ दियो त्यसरी नै उहाँहरूको इज्जत र प्रतिष्ठामा आज आउन नदिई हामी अगाडि बढ्नेछौँ चाहेको चिज प्राप्त गर्नै पर्छ भन्ने होइन बाबुआमाको प्रतिष्ठा जोगाउन केही गुमाउनै पर्छ एक बन्न सकेनौँ भने पनि हर पलेकर्काको खुसीको लागि साथीमै सीमित रहेर साथ सहयोग गर्नेछौँ यस्तै सोचेँ मैले दादा हाम्रो कथा कुनै एउटा काल्पनिक कथा र नाटकभन्दा कम छैन जुन कथाको वास्तविकताले मैले पनि धेरै प्रेमी जोडीहरू देखेँ सबैको एकैसाथ सबै एकैसाथ रहनै पर्ने एकअर्काको बन्न जे पनि गर्ने जोडीहरू पनि देखेँ तर ती जोडीहरूको भन्दा बेग्लै खालको प्रेम थियो हाम्रो पनि तर यो भरमलाई टोडेर एउटा पारिवारिक साथलाई सम्मान गरेर सँगै जिउन नपाए पनि हर पल हर क्षेण हर समय एक अर्काको साथ निभाउने गरी त्यो प्रेमको नातालाई मित्रतामा बदल्यौ हामी जुनसुकै प्राणीलाई पनि समाज र परिवारको साथको आवश्यकता हुन्छ अझ पनि हाम्रो समाजले जातीय विभेदलाई प्रलय दिएको पाइन्छ धेरै जोडीहरू यो जातीय प्रथा अन्त्यको लागि एक बने तर अन्त्यमा कतै सम्बन्ध विर निकाला भएर दुःख जीवन जी रहेका छन् बिताइरहेका छन् हाम्रो समाजमा रहेका यी अन्त्य हुनुपर्ने हो र पनि छ तर सबैको बुझाइ र समर्थनमा होइन घर कानुनी डरले गर्दा हामी जस्ता सयौं जोडीहरू यो प्रथाको पूर्णता अन्त्य चाहन्छौँ र समाजको साथ र माया पाएर अगाडि बढ्न पनि चाहन्छौँ तर हमी हमारे पारिवारिक साथ पाज को डर प्रतिष्ठा और इज्जत जोगना भवित्र प्रेम बढ़ते गृक्ष गोड़ना बाध्य भ त्यति कमजोर होइन हाम्रो साथ र हाम्रो मुटु तर यसरी आफ्ना छोराछोरीको खुसीको लागि हरपल लडिरहने आफू नखाई नखाई खुवाउने बाबुआमालाई तिरस्कार दिएर हामी खुशी रहनुको कुनै अर्थ छैन यही बुझेर अनि बाबुआमाको माया र सद्भावलाई बुझेर त्यो प्रेम रूपी धागोको रङ्गलाई मित्रतामा बदल्यौँ र हामी अहिले एकदमै खुसी छौँ हाम्रो भविष्यमा कुनै रिक्सबाट मुक्ति पाएर समाजले सजै स्वीकार्ने वातावरण मिलायो भने हाम्रो यो अहिलेको मित्रता प्रेममा परिणत हुन सक्छ एउटा उदाहरण बनेर होइन भने पुनै यसै गरी जोडीहरू टुट्नु पर्ने अवस्था आउन सक्छ आशा गरौँ दादा यो जातीय प्रथाले अब अरु मोड नलिएर पुनः अन्त्यको बाटो रोज्नेछ जातीय प्रथाको बेफाइदा त्यति मात्र होइन अन्य थुप्रै बाटोमा अवरोध पुर्याउँछ त्यसैले यो अन्त्यको लागि जोखिम पूर्ण तरिकाले होइन आफू सुरक्षित रहेर गर्नुपर्छ दादा आज सुनाए त्यही मेरो कथा त्यही याद जुन कथाले जुन यादले प्रेमको बापलाई जोड्दै मित्रतालाई सम्मान दिँदै जातीय प्रथाको विरोध गर्न खोज्यो सुन्दा त सुन्दा त तपाईँहरूलाई आनन्द लाग्यो होला प्रश्नहरू उब्जियो होलान् तर यथार्थ या यही हो आज आफूलाई निर्णय दिन आज आफूलाई निर्णय गर्न गाह्रो थियो तर हिम्मत र साहस राखेर आफ्नो वास्तविकता तपाई सामु राख्ने अवसर पाएँ महानरी मलाई यो निर्णयले चोट पुऱ्याए पनि बाबुआमाको प्रतिष्ठा र आफ्नो भविष्यको सपना र हालको शैक्षिक उन्नतिले यो सबै कुरा बिर्साउँछ जिन्दगीको फैसला गर्ने समय हो होइन अहिले त आफ्नो करियर बनाउन तर्फ लाग्नुपर्छ यही सोचे वने बुझायौँ भविष्यमा सहज वातावरण पाएमा पुनः त्यो सम्बन्ध स्थापित हुने आशा एकअर्काको भरोसामा हामी अगाडि बढिरहेका छौँ दुबईको परिवारको सम्बन्ध राम्रो छ तर समाजसँग खुलिआम त्यो सम्बन्ध प्रकट गर्न सक्नुहुन्न दुःख लाग्छ यो समाजको चाल चलन तर आज यो युगमा आएर पनि हामी जस्ता आधुनिक युगका युवाहरूले युवा पुस्ताहरूले पनि यही कुरालाई पछ्याउन बाध्य भन्यौं समाजबाट उन्मूलन गर्नुको साटोमा दादा दादा यही भन्छु जिन्दगीको निर्णय आवेश र आक्रोशमा लिनु उचित हुन्न सोचेर बुझेर मात्र आफ्नो जीवनको निर्णय गर्नुपर्छ यो बुझौँ कि पाउनु मात्र प्रेम होइन गुमाउनु पनि प्रेम हो माया हो भविष्यमा गएर पशु त मान्नुभन्दा अहिले नै सचेत बने निर्णय गर्नुपर्छ हामी किनकि आज अरू नभए पनि चाहेको बेला भेट्न र साथ निभाउने अनुभति दिएको छ परिवारले हामीलाई यो चोखो मित्रताको साइनो भविष्यमा जातीय प्रथापूर्णतान्त्य भएर सहज रूपमा स्विकार्ने वातावरण भएमा पक्कै यो हाम्रो सम्बन्ध सहज रूपमै प्रेममा बदल्नेछौ यही आशामा छौँ हामी तर आज मित्रताको उदाहरण बनेर रहँदै आएको छ यो प्रेम एउटा सम्बन्ध गहिली विश्व गहिल खुमिस दाता आज प्रस्तुत गरे मेरो वास्तविक जीवन कथा नबुझेको यो जिन्दगीको परिभाषालाई परिभाषित गर्न नसके पनि आफ्नो कथालाई सहज रूपमा प्रस्तुत गर्न पाए यति टाढा छु तर पनि गुल्मीको बाया र साथ पाएको छु आज सफल बन्ने आफ्नो कुरा सुनाउन केवल रेडियो गुल्मी र तमगासमा रहेकी साथी मार्फत हुन यो कथा लेख्ने शैली मेरो होइन तर यसका हरेक वास्तविक घटनालाई उतार्न सफल बने मेरै साथीहरूबाट रेडियो गुल्मीको अत्याधिक सर्वप्रिय कार्यक्रम फेरि तिम्रो याद आयो कार्यक्रमलाई पठाएको पहिलो पत्रको प्रेरणा र आभारी छु आले लेख्नुहुन्छ रेडियो गुल्मीको प्रस्तुति फेरि तिम्रो याद आयो कार्यक्रम छोटो समयमै हामी जस्ता श्रोताको माया पाए जस्तो लाग्यो यसलाई निरन्तरता दिनुहोला पुन प्रसारण गर्नुहोला कुनै उचित समयमा प्रायः साँसमा राख्दा धेरैलाई सुन्ने समय मिल्छ यो तपाईँको हातमा छ कसरी समय मिलाउने भन्ने जे भए पनि रेडियो गुल्मिले दिएको साथ र सूचनालाई आधार बनाएर अघि बढ्नेछौ भनेर आहनाजीले लेख्नु भएको छ टाढाबाट पत्र पठाउनु भयो आहनाजी सुन्दै गर्नुहोला तपाईँ मात्र होइन कैयौँ जोडीहरू यही जातीय प्रथाले गर्दा छुटेका छन् टुटेका छन् सँगै बस्न चाहँदा चाहँदै पनि परिवारले छुट्याएको छ समाजले छुट्याएको छ दुःख लाग्यो आहनाजी तपाईँले गल्ती गर्नुभयो भनेर भन्न त सक्दिनँ तर सही गर्नुभयो भन्न पनि सक्दिनँ यही मित्रतालाई प्रेम सम्बन्धमा बदलेर तपाईँ एउटा उदाहरण बन्नु पर्थ्यो तपाईँलाई त परिवारको साथ रह्यो नै तर कैयौँ साथीहरू परिवारबाट तिरस्कृत हुँदाहुँदै समाजबाट बहिष्कृत हुँदाहुँदै पनि समाजको एउटा असल उदाहरण बनेका छन् तपाईँहरू पनि यसै गरेर उदाहरण बन्नुहोला यही भन्न चाहे तपाईँलाई सदैव कार्यक्रम फेरि तिम्रो याद आएको साथ रहनेछ एकलो महसुस याद आयोलाई आहना पाण्डे भन्नुहुन्छ बबर महल काठमाडौँबाट खुसी लाग्यो आहनाजी यसै गरी माया र साथ दिइ जानुहोला कार्यक्रमलाई अब भने कार्यक्रमलाई छुट्याएको निर्धारित समय सिद्धि लाग्यो आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला विभिन्न वेबसाइटहरूमा फेसबुक पेजमा कमेन्ट गर्न सक्नुहुन्छ हामीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ पत्र पठाउन सक्नुहुन्छ पत्र पठाउनको लागि कार्यक्रमको ठिगाना रेडियो कार्यक्रम फेरि तिम्रो याद आयो कार्यक्रम प्रस्तुत रेडियो गुल्मी एकानब्बे रेसुङ्गा नगरपालिका उपलोतम घाँस गोल्मे यो ठेगानामा पत्राचार गर्नुहोला पत्र पठाउँदा तपाईँको नाम ठेगाना फोन नम्बर के गर्दै हुनुहुन्छ सबै विवरण खुलाएर पत्र पठाउनु होला यही भन्न चाहे यतिन जेलसम्म सुनेर साथ दिनुभयो डब्लु डब्लु डब्लु डट गुल्मी टाइम्स डट कम डब्लु डब्लु डब्लु डट हाम्रो त्यस्तै गरी फेसबुक पेजहरू मार्फत रेडियो गुल एकाशमल दुई मेगा गर्नु चाहन्छु आजको कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह र सुझाव हामीलाई दिनुहोला कार्यक्रम सकिसके पछाडि शून्य उनासी पाँच बई सात सय सैतिसमा फोन गरेर पनि जानकारी दिन सक्नुहुन्छ गत हप्ता जस्तै यस हप्ता पनि तपाईँका धेरै भन्दा धेरै फोनहरू आउने छन् प्रतिक्रियाहरू आउने छन् र कार्यक्रम पुनः प्रसारण हुने जानकारी गराउँछु समय भने अहिले भनिन सम्भवतः बुधबार हुन्छ कि यति भन्छु जेउसी यही समयमा कार्यक्रम पुन प्रसारण हुनेछ भन्दै आजको कार्यक्रम फेरि तिम्रो याद आयो बाटो कार्यक्रम प्रस्तुत म महेश बोहरा पनि अर्को श्रृङ्खलासम्मको लागि विदा हुन चाहन्छु माया प्रेम बिछोड अनि तिम्रो याद अनि त कार्यक्रम फेरि तिम्रो याद आयो अलविदा